एउटा इरानी चराबु परदेशीको सम्झनाले कतै तिमी रुँदैछौ कि परदेशीको सम्झनाले कतै तिमी रुँदैछौ कि मनको पीड़ा आँसु बगाई एकान्तमा धुँदैछौ कि आउँदो होला पलपल तिमलाई आउँदो होला पल पल पनि याद मेरो याद आउँदा घरिघरि तस्विर पल्टाई छुँदैछौ कि मनको पीड़ा आँसु बगाई एकान्तमा धुँदैछौ कि मन थिएन बिछोडिने मन थिएन बिछोडिने बाध्यतामा टाडा हुँदा बिछोड़ को याद करी मनमनमई कूद कि मन, मन, मन पीड़ा आंसू बगाई एंत में धुंकिपनीमा नजीक आई तिमी सपनीमा नजिक आई तिमी संगा कर बलेस को पानी सरी चुकी मन को पीड़ा आंसू बगाई एंत में धुंदौ कि नजिक भे गथे मया धे टाड़ा भज नजिक भे मया धर टाड़ा भज मेरो माया नपाएर बेसहारा हुँदैछौ कि परदेशीको सम्झनाले कतै तिमी रुँदैछौ कि मनको पीड़ा आँसु बगाई एकान्तमा धो ढुलाबारी झापा घर भई अहिले कतार बस्दै आउनुभएका रमेश घिमिरिएको यो गजल बाछन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रिस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौ शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षेण शुभ रात्री उज्यालो रेडियो नेटवर्कको रात्री प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा तपाईँले इमेलबाट पठाउनुभएका गजल तथा पत्रहरूको वाचन सँगसँगै सुमधुर हिन्दी उर्दू गजलहरू सुनाउनेछु कार्यक्रमको पहिलो गजल मैले शुरूआत गर्दैछु अनुराधा पौडवालको स्वरमा यो गजल बुलबुलमा हामीले कमै बजाएका छौं दोस्त मिल्ते गजलपछि तपाईलाई बुलबुलमा फेरि स्वागत छ मैले आज पत्रहरू सँगसँगै विभिन्न गजलहरूलाई पनि लिएर आएको छु एउटा पत्र र गजल सहित छ मसँग अमर कार्कीको फ्लोरिडा अमेरिकाबाट उहाँ रात्रिगन्थन शैलीमा लेख्नुहुन्छ रात्रिगन्धनको लागि भने नै शीर्षक दिनुभएको छ नेपालमा नेपालीले कपाल काट्ने पेसा किन नगर्ने भन्ने उहाँको प्रश्न छ विदेश र नेपाल दुवै ठाउँमा काम गरिसकेको आफ्नै अनुभवको आधारमा म यो भन्न सक्छु कि विदेशमा नेपालीले यस्तै ज्याला मजदूरी गरेको त्यसबाट आमदानी धेरै हुने भएर मात्र होइन यहाँ विदेशमा जुनसुकै काम र कामदारलाई पनि समान इज्जत दिने भएर हो आफ्नो गक्ष अनुसार मर्सिडिज चढ वा पुरानो टोयटा चढ कसैलाई मतलब छैन तपाई एउटा रिसर्च साइन्टिस्ट भएर ठूलो कम्पनीमा काम गर्नुहुन्छ तर तपाईँको श्रीमती एउटा सानो स्टोरमा एउटा कस्टमर सर्भिसको काम गर्नुहुन्छ अवश्य तपाईँ दुईको आमदानीमा ठूलो फरक छ तर ती दुई कामलाई हेर्ने नजरमा केही फरक छैन यहाँ होला कुनै शहरमा जहाँ नेपालीहरूको साह्रै ठूलो जमात छ त्यहाँ यस्ता उच नेच भएको कुरा पनि यताकदा सुन्न पाउँछौ हामी नेपालमा एउटा डकर्मीको आमदानी एकजना एयरपोर्टको पिउनको सरकारले दिएको चोखो तलबभन्दा बढी हुन्छ त्यो हामी सबैलाई थाहा छ तर ती डकर्मीको मेहनतको आमदानीभन्दा कम तलब पाउने एउटा सरकारी कर्मचारीको चोरीफोरी देखेपछि हामी छिमेकीहरू त्यसको केरकार गर्न थालेर कानूनलाई सहयोग गर्नुपर्नेमा उल्टो उसलाई चिया सम्मान दिन्छौं भने उता आफ्नै घरको गाह्रो उठाउने डकर्मीलाई अपमान गर्छौ हाम्रो नेपाली समाजमा अझै पनि मानिसको कर्मलाई मा होइन कमाईलाई नै हेरेर व्यवहार गरिन्छ गर चाहे त्यो लुटको होस् वा घुसको होस् अमर कार्की अगाडि लेख्नुहुन्छ विदेशमा बस्दा त्यही नेपाली नियम कानून पालना गर्ने मेहनत पनि गर्ने घुस नखाइकन चोखो कमाई ट जीविकोपार्जन करने अंता तलब तलबा तीन गुणा को टीवी रोफा कि उस आए तो यो पैसा भन्न सा ओहो तेक जस्तों पैसा कमा सके फो। यो चोखो तलब खाने मस्टर वा इंजीनियर बनेर के काम बने विदेश जा उक्साऊन छब चा। काम को कामदार को बराबर इज्जत करने और दुई नम्बरी को कमाई करने व्यक्ति छिमेकी सज्ले बहिष्कार करने हो जस्ते डिग्री कर युवामी नाई को व्यवसाय खुशी खुशी करद फ्लोरिडाट पाम बीचवा अमेर कार्की पठाउन पत्र वाचन करे वहां को गजल छ को छ र गाउँमा सबै त बसाई सरिसकेपछि को छ र गाउँमा सबै त बसाइ सरिसकेपछि कोही पसी सहर कोही मधेस झरिसकेपछि कहाँ छ र अब त्यो बारीको माटोको सुगन्ध कहाँ छ र अब त्यो बारीको माटोको सुगन्ध ताल तलैया रोडा र सिमेन्टले भरिसकेपछि कोही पसी सहर कोही मधेस झरिसकेपछि आफ्नो भन्नु अब के नै बाँकी छ र गाउँमा खै आफ्नो भन्नु अब के नै बाँकी छ र गाउँमा खै आफ्नो बारीमा अर्कैले बिउ छरिसकेपछि कोई पशी को शहर कोई मधेश झरी सक हमी गांव के नई कह रह हमी गांव कं रह नसर जब गांव लहर घोषणा करी शहर कोई मधेश झरी सके शहर पस् बस्पो फरक पस् विदेश बस्पो फरक को नजर में पदेशी नरी सक छई सके कोई पशी शहर कोई मधेश झरी फ्लोरिडा पामबीचवा अमर का पठाउनभ पत्र और गजल को वाचन करे मैं अब इसक गजल अर्क सुना nath uh, ghar चरा। बुल बुल। उमेर बढ्यो आयो घट्यो जबानी हरायो उमेर बढ्यो आयो घट्यो जवानी हरायो बालापनको जवान मनको कहानी हरायो अध्यारोबीच जन्मिएको रातपछिको प्रभाव अध्यारोबीच जन्मिएको रातपछिको प्रभात रातो घामको आगमनसँगै बिहानी हरायो बालापनको जवान मनको कहानी हरायो पहिलो प्रहर सम्झनामा यादहरूसँग पहिलो प्रहर सम्झनामा यादहरूसँगै थियो अन्तिम प्रहर विस्तारामा सिरानी हरायो बालापनको जवान मनको कहानी हरायो एक दृष्टिमै उबेला लगाम लगाउँथ्यो मन एक दृष्टिमै उभेला लगाम लगाउँथ्यो मन आजकाल यी आँखाहरूको निशानी हरायो बालापन को जवान मन को कहानी हरा समय को गतिवन को धीब धीब धीब समय को गति संग जीवन को धीपधीप दीपक कोईला निवेश अगेनामा खरानी हरा उमेर बढ़ो आयो बढ़ो जवानी हरालापन को जवान मन को तेरथू्म को फेदाब तीन जलजले का? दिपक कट्टेल आयामले पठाउनु भएको गजल थियो यसलाई मैले वाचन गरी, दीपक कट्टेल आयामको गजल वाचन गरिसकेपछि अर्को एउटा गजल लेख्ने कोसिस छ ऋतिक डाँघीको हवाको आठराई गाउँपालिका तेह्रथुमबाटै पठाउनु भएको छ अहिले चाहिँ वीरताबाट झापा बस्नुहुँदो रहेछ ऋतिक डाँघी उहाँले लेख्नुभएको छ उहाँको स्थायी ठेगाना चाहिँ तेह्रथुम आठराई गाउँपालिका भनेर लेख्नुभएको छ उहाँको गजल लेख्ने कोसिसलाई बुलबुलमा म फेरि भूमिका भनेर लेख्नुभएको छ कहिले हसायो त कहिले रुहायो कहिले आमाको मजेत्रो झैं फरासिलो बन्न सिकायो त कहिले बुबाको कम्बरको खुकुरी झैं बहादुर बन्न सिकायो के सिकाएन र जिन्दगीले प्रत्येक आँसुका ढिकाहरूमा खुसीको चटनी बनाउन पो सिकाएन कि त्यही चटनी झैं अलि पिरो अलि अमिलो मेरो जीवनका तिता मिठा यथार्थ स्वरूप मेरा भोगाईलाई उतार्ने कोशिश गरेको छु भनेर उहाँले लेख्न खोज्नु भएको गजलको कोशिस छ म यसलाई प्रस्तुत गर्छु सुख र दुःख जिन्दगी मेरो केवल अभ्यास नै हो कि भन्छन् साथी जाउँ जुस्की लिन तल्ती र साइलीकोमा सोध्छु गडेर यो जिन्दगी धमेरो गिलास नै हो कि जंगलको राजा सिंहलाई केथा जीवनको मोलतोल अर्कालाई लुस्ने लाची जिन्दगी साँच्चै तलास नै हो कि उहाँले गजल लेख्नुभएको छैन एक किसिमको रात्रिगन्थन शैलीकै लेखनी छ गजलको चाहिँ केही पनि भाव मिलेको छैन तपाईँले गजललाई फेरि प्रयास गर्नुहोला ऋतिकजी तपाईँको प्रोत्साहनका लागि म अगाडि वाचन गर्छु ठान्छ ऊ खाडी गएर उमारिन्छ आशाका टुसाहरू जल्यास्छ स्वच्छ धोका खाई थुक्क जिन्दगी असफल प्रयास नै हो कि गर्जेर सोदती महल निवासी स्वाटहरूलाई जीवन के हो आनन्दमा मग्न मस्तती कुर्लन्छन् जिन्दगी वास्तवमा विलास नै हो कि ओहिरिन्छन् पीड़ा खपिन्छ अनि थपिन्छन् आँसुका लहरहरू फूल भनी अर्थ्याउनु त जिन्दगी एक अन्धविश्वास नै हो कि एउटा सांगीतिक गजलको पालो भएको छ जगजित सिंहको आवाजमा झुके झुकी सी नजर बेकरार है बेकाार भए झुके झुकेसी नजर बेका दबासी दिन प्यार to be see seen as other... an निष्ठुरीलाई त तमाम तमाम बधाई दिन, बार दिन दियर दियर मन छ निष्ठुरीलाई त तमाम तमाम बधाई दिन मन छ सानो दिएर भए पनि इनाम बधाई दिन मन छ बारम्बार पागल बनाउँथ्यौ झन बौलाएर गयो बारम्बार पागल बनाउँथ्यौ झन बौलाएर गयौ वा अति राम्रो गर्यो काम बधाई दिन मन छ सानो दिएर भए पनि इनाम बधाई दिन मन छ अरू के नै दिन सक्छु र म श्रमिकको छोराले अरू के नै दिन सक्छु र म श्रमिकको छोराले बरू ऋण मागेर दिएर दाम बधाइदिन मन छ सानो दिएर भए पनि इनाम बधाई दिन मन छ म तिम्रो प्रेमी थिएँ तिमी त मेरो शत्रु रहेछ म तिम्रो प्रेमी थिए तिमी त मेरो शत्रु रहेछौ अ हेर त एक दिन धुमधाम बधाई दिन मन छ सानो दिएर भए पनि इनाम बधाई दिन मन छ अर्कैलाई रोजेर मलाई पछाउने मान्छे तिमी अर्कैलाई रोजेर मलाई पछाउने मान्छे तिमी बस एक दिन गरेर राम राम बधाई दिन मन छ निष्ठुलाई त तमाम तमाम बधाई दिन मन छ सानो दिएर भए पनि इनाम बधाई दिन मन छ डोटी गाउँपालिका पूर्वी पूर्वी चौकीबाट चौकी मनमोहन ठकुल्लाले पठाउनु भएको गजल थियो यो मैले वाचन गरेँ मनमोहन ठकुल्लाको गजल वाचन गरिसकेपछि अब फेरि सांगीतिक गजलको पालो आएको छ र यति बेला मैले गुलामलीको आवाजलाई रोजेको छु हमको किस्के गम दिल की चोटों ने कभी चन सहने नदिया जब चली सर्द मैले तुझे याद किया कि नहीं क्यों तुमने किया दिल बर्बाद इसका गम है के बहुत देर में मर्बाद किया हमो किसिम गमसके गम मारा गम मारा ये फिर सही हाम तस यहानी फिर सही किसने तोडा दिल, दिल हमारा ये दि फिर सही किसके मे कहानी फिस किसने तोड़ा दिल किसने तोड़ा दिल हमारा हा कहानी फिरसे हमो किसे दिल के लुटने का सबब काबु पुछ न सामने ब पुछु न सब के सङ् नाम आए तुम यानी सही हाम के दोस्तों के शहर में नफरतों के तीर खाकर दोस्तों के दोस्तो शे हम कस किसको पुकार यी किसके ये कहानी फिर किसने तोड़ा दिल हमारा स तोड़ा दिल हमारा ये कहानी फिर हा हम तो किसके फिर्से हस के एक कहानी फिस क्या बताएं प्यार की बाजी क्या बेए क्या बे ब्यारजी कौन कौन जीता कौन हारा ये कहानी जीतान हरासे हम तो किस पे में मारा ये कहानी तिसम् म किसने तोड़ा दिल हमारा छुरा बना भांच बना भाचे हो तरबार बनी गलती पृथक विचार दियो यस्तो लाग्यो जब रुँदै भन्यौ यस्तो लाग्यो जब रुँदै माया गरिदिन भन्यो जस्तो शीर्षकले सिङ्गो कथाको सार भनिदियो गल्तीलाई पनि यसरी पृथक विचार भनिदियो कपाल लुच्ने उद्देश्यले उठाएको हो हा हात त कपाल लुच्ने उद्देश्यले उठाएको हो हा हात त खल्तीमा नजर पर्यो झट्ट नमस्कार भनिदियो गल्तीलाई पनि यसरी पृथक विचार भनिदियो आफू असक्षम छु कहाँ भन्छ र मान्छेले यहाँ आफू असक्षम छु कहाँ भन्छ र मान्छेले यहाँ बरू मार्न नसक्ने शिकार बाउको अनुहार भनिदियो गल्तीलाई पनि यसरी पृथक विचार भनिदियो इज्जतदार मनुष्य हुँ भन्ने भ्रममा हिँड्दै थिए इज्जतदार मनुष्य हुँ भन्ने भ्रममा हिँड्दै थिएँ पछाडिबाट कसैले ओ गजलकार भनिदियो छुरा बनाउन भाँचेको हो तरबार भनिदियो गल्तीलाई पनि यसरी पृथक विचार भनिदियो लोके संगात को गजल थी ये वाचन करें वहां यूएई बामी पठान दुबई देखि त्यो गजल वाचन कर सके अब एवं सांगीतिक गजल को पाल रख त किरात गुजरी है दल सै गुजरी बुजरी है किस किरात गुजरी है दिजरी बाजरी है गुजरी चादनी नी वरे चा सुखनी नी चाँद आँखो आँखो मेरात गुसरी है हो खुब सू ुसरी है है गुसरीमा जे दु म हयात गुसरी है दिल दिमा गुजरी यिनै सांगितिक गजलहरू र तपाईँले हामीलाई इमेलबाट पठाउनुभएका पत्र तथा गजलहरूको वाचन सँगसँगै आजको रात्री प्रस्तुति बुलबुलको अन्त्यमा छौं हामी तपाईँ पनि आफ्ना सामग्री बुलबुल साहित्य एट जीमेल डट लेखेर पठाउन सक्नुहुन्छ हामीलाई इमेल गर्न सक्नुहुन्छ सकेछौँ युनिकोडमा लेखिदिनुभयो भने प्रस्तुत गर्नको लागि सजिलो पर्छ आफ्नो नाम र ठेगाना लेख्न नचुटाउनुहोला भन्ने अनुरोध मैले गर्दै आजको बुलबुलबाट विदा हुँदैछौ उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तुतता अच्युत किमिरी बुलबुल जाँदा जाँदै मेचीनगर नौ धुलाबारी झापा घर भई अहिले युएई बस्दै आउनुभएका मिलन शर्माको गजल वाचन गर्दै विदा हुन्छु उहाँले लेख्न चाहिँ सिक्दै गरेको गजल केही सजेसन दिनुहोला भन्नुभएको छ मलाई चाहिँ राम्रो लागेर रा, म यसलाई प्रस्तुत, <णाँगा>, प्रस्तुत गर्दैछु बोलीको दिन कालो की रातो न म देख्न सक्छु न कसैले देख्छ भोलिको दिन कालो कि रातो न म देख्न सक्छु न कसैले देख्छ कस्तो होला भविष्यको पाटो न देख्न सक्छु न कसैले देख्छ भनिन्छ सत्कर्म गरेकाहरूको जाने ठाउँ सुनौलो हुन्छ रे भनिन्छ सत्कर्म गरेकाहरूको जाने ठाउँ सुनौलो हुन्छ अरे सुनौलो स्वर्ग जाने बाटो न म देख्छु न कसैले देख्छ कस्तो होला भविष्यको पाटो न देख्छु न कसैले देख्छ छोड्नु नै छ यो मनसार एक दिन हो छोड्नु नै छ यो संसार एक दिन हो बास्नेले लगाएको सेतो टालो नम म देख्छु न कसैले देख्छ कस्तो होला भविष्यको पाटो न म देख्छु न कसैले देख्छ चुलो चम्को घरको काम बुहारीको अनौठो रिवाज हाम्रो चुलो चम्को घरको काम बुहारीको अनौठो रिवाज हाम्रो मकै पिस्ने सिडीमुनिको जातो नम म देख्छु न कसैले देख्छ भोलिको दिन कालो कि रातो न देख्छु न कसैले देख्छ कस्तो होला भविष्यको पाटो न देख्छु न कसैले देख्छ